संघीय संरचना अनुसार सुदूरपश्चिममा स्थानीय तहको संख्या चौसठी निर्धारण सीमा निर्धारण गर्दा प्रदेश र जिल्ला बाहिर जान नपाइने पच्चिस सय कर्मचारीले अवकाश पाउँदै सुदूरपश्चिमबाट दुई क्षेत्रीय प्रमुख सहित एक जनाले अवकाश पाउने बजाङको चैनपुर स्वास्थ्य चौकीमा औषधिको अभाव जिल्ला अस्पतालमा औषधि हुँदाहुँदै पनि कर्मचारीहरूले औषधि नलाएको स्थानीयको आरोप बैतड़ी में सड़क निर्माण करहर पुरे एगार सय रोपनी जमीन बांझे पुनर्वास को भारत सीमा क्षेत्र अवैध रूप में ब्रोयर कुखुरा रराराइस प्रयोजन का खरीद करी घर फर्कते कर दुई नेपाली युवाला भारतीय युवा द्वारा कुटपिट कैलाली गोदावरी गाब साम सर्पले टोकर एकजना को मृत्युदा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 सहयोगी रिपोर्टर को रही। के को, को सप्मा साथ। नमस्कार ओहो नमस्कार बौजू ओहो नमस्कार स्वयं सेविका नानी कई काम कि आई थे किम नहीं हो रे बोजू ये बाल भिटा दिवकी आया हो याला भंडिया केानी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 बच्चाको शारीरिक र मानसिक विकास हुन्छ बच्चाको खाना खाने मन बढाउँछ बच्चाको रगतको कम हुने हुन रे अरू सूक्ष्म पोषक तत्त्वको कम हुन बटाइलै जोगाउँछ बालबिटा खुवाए पछा बच्चा चलाख दडो रे भएका हुनन् बालबिटा खुवाएका बच्चान् नखुवाएका बच्चाका तुलनामी थोकाइ रोग लागन्छ यहीलाई कसरी खुवाउनु बढान्छ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 बालभिटा समुदाय प्रवर्धन कार्यक्रमका लागि जिल्ला स्वास्थ्य कार्यालय डडेलधुरा रेडियो युनिटीको सहकार्य प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव र इन्टरनेटमा रेडियो युनिटी डट कम डट एनपीबाट प्रसारण भइरहेको साँझ छ बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना अनि म भूपेन्द्र विष्ट सबभंदा पहले आज का कही प्रमुख विषयवस्त संघीय संरचना अनुसार सुदूरपश्चिममा गाउँपालिका तथा नगरपालिकाको संख्या चौसठी हुने भएको छ गाउँपालिका नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले सुदूरपश्चिममा स्थानीय तहको संख्या निर्धारण गरेको हो गत चैत्र एक गते सरकारले गठन गरेको यस आयोगले जनसंख्या भूगोल पहुँचको आधारमा देशभरि गाउँपालिका नगरपालिकाको संख्या निर्धारण गरेको छ आयोगले देशभरिमा अधिकतम स्थानीय तहमा संख्या हाल देशभरी तीन हजार एक सय सन्तावन्न गांव विस समित दुई सय सत्रह नगर पालिकन सुदूरपश्चिम को कैलाली में 10 कंचनपुर में आठ 8 आठ बैतड़ी सात बाजुरा में 7 दाचुला में सात टोटीमा छ र डडेलधूरामा चार स्थानीय तह रहने आयोगले निर्धारण गरेको छ यो निर्धारण रहेको संख्या भित्र रहेर हरेक जिल्लामा स्थानीय विकास अधिकारीको नेतृत्वमा रहेको समितिले सीमा निर्धारण गर्नेछ स्थानीय विकास अधिकारीको संयोजकत्वमा रहेको सीमा निर्धारण समितिमा जिल्ला प्रशासन मालपोत नापी जिल्ला प्राविधिक तथ्यांक र जिल्ला वन कार्यालयका प्रतिनिधि सदस्य रहेका छन् यो समितिले बुधबारबाटै काम शुरू गरिसकेको छ समितिले साउनु मसान्तभित्र प्रतिवेदन आयोगलाई बुझाइ सक्नु पर्ने रहेको छ जिल्ला र भित्रै रहेर रहे स्थानीय विकास अधिकारीको नेतृत्वमा रहेको समितिले स्थानीय तहको सीमा निर्धारण गरिने आयोगका सदस्य डोरमणि पौडेलले जानकारी दिनु भएको छ उहाँका अनुसार स्थानीय तहको संख्या पहिलेको तुलनामा धेरै कम भए पनि सेवा पहिलेको भन्दा प्रभावकारी हुनेछ यसअघि जिल्ला विकासले दिने सेवा गाउँपालिका र नगरपालिकाले दिनेछ भने गाउँ विकासबाट दिइरहेको सेवा ओडा कार्यालयले दिने पनि कुनै समस्या नहुने भन्दै सदस्य पोर्टेलले यसबाट जनतालाई झनै सहज हुने बताउनु भएको छ आयोगलाई स्वायत्त तथा विशेष क्षेत्र पनि निर्धारण गर्ने जिम्मेवारी दिएकोले सदस्य पौडेन्थानीय निर्वाचन काग स्थानीय तह के संख्या आवश्यक पौडे अब कही समयम अर्धारण कर स्वायत्त तथा विशेष क्षेत्र तोकिनेता स्थानीय तह संख्या निर्धारण कर गांवपालिक हिमाली हीमाल ही... भूभाग 15,000 हिमाल, पहाड़ी भूभाग 25,000, पहाड़ पच्चीस हजार भित्री मधेश पहाड़ी विभाग पच्चीस हजार भित्री मधेश समथर भूभाग पचास हजार र तराईमा पचास हजार जनसंख्याको न्यूनतामा सीमा तोकिएको आयोगले जनाएको छ यस्तै आयोगका अनुसार नगरपालिकाका हकमा हिमाली हिमाली भूभाग बीस हजार हिमल पहाड़ी भूभाग पैंतीस हजार पहाड़ पैंतीस भित्री मधेश पहाड़ी भूभाग पैंतीस हजार भित्री मधेश समतर भूभाग पचहत्तर हजार र तराई में पचहत्तर हजार जनसंख्या को न्यूनतम सीमा निर्धारण कर उपमहानगरपालिक लाख पचास हजार रिता काीन लाख जनसंख्या न्यूनतम सीमा तोक चालु आर्थिक वर्षमा दुई हजार पाँच सय कर्मचारीहरूले अवकाश पाउने भएका छन् निजामती किताबखानाका महानिर्देशक गंगाराम गेलालले आर्थिक वर्ष दुई हजार त्रिहत्तर चौहत्तरमा अन्ठाउन्न वर्ष उमेर पुगेका पच्चीस सय कर्मचारीहरूले अवकाश पाउने बताएका छन् यसै से स्वास्थ्य सेवाका पाँच से जना कर्मचारीहरूले शैक्षिक अवकाश लिने निर्णय गरेका छन् आर्थिक वर्ष दुई हजार त्रिहत्तर चौहत्तरमा अनिवार्य अवकाश पाउने सम्भावित कर्मचारीहरूको सूची निजामती किताब खानाले सार्वजनिक गरेको छ सा। उमेर हदका कारण सुदूरपश्चिमबाट एक सय अवकाश पाउने भएका छन् सुदूरपश्चिमका नौटै जिल्लामा विभिन्न सरकारी कार्यालयमा कार्यरत विभिन्न तहका एक सय चौतिस कर्मचारीहरूले उमेर हदका कारण अवकाश पाउने भएका हुन् जसमा दुईजना क्षेत्रीय प्रमुख सहित रहेका छन् क्षेत्रीय पशु सेवा निर्देशनालय डोटी का क्षेत्रीय निर्देशक उदय प्रताप पाउने ने अवकाश पाने वाण्तार अख्तिर द्रूपयोग अनुसंधान आयोग सुदूरपश्चिमांचल क्षेत्रीय कार्यालय दीपाल डोटी का प्रमुख मित्रलाल रेग्मी ने अवकाश पाने ये नापी कार्यालय कैलाली नापी अधिकृत रामचंद्र चौधरी जिलावन कार्यालय डड़द्वार का अधिकृत विष्णुमणि आचार्य जिला जनस्वास्थ्य कार्यालय कैलाली जनस्वास्थ्य प्रशासक जय बहादुर काकी जिला पशु सेवा कार्यालय डोटी पशु वििकस अधिकृत गणेश बहादुर ऐर आंतरिक राजस्व कार्यालय धनगड़ी कैलाली प्रमुख कर अधिकृत डीकर देव भट्ट कैलाली भंसार कार्यालय कैलाली का अधिकृत पार्वती रमण पी कार्यालय कंचनपुर का नापी अदिकृत चेतनाथ दाहाल जिला अदालत बझांग का जिला न्यायाधीश पूर्ण प्रसाद बास्तुलामुख दारतुला का सहायक प्रमुख जिला अधिकारी हर्कबहादुर सिंह ठकुरी समेत उमेर हद का कारण अवकाश पाने समग्र सुदूरपश्चिम का डड़द्रा एगार जना बाजुरा बैतडीबाट सोह्र डोटी चौबिस बझाङ नौ कञ्चनपुर 23 दार्चुला एघार अछाम चार र कैलालीबाट अठाइसजना सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूले अवकाश पाउने भएका छन् बजाङ सदनमुकाम चैनपुर बजारको बीचमा रहेको चैनपुर स्वास्थ्य चौकीमा औषधि अभाव भएको एक हप्ता हप्ताभन्दा बढ़ी भइसकेको छ तर यहाँका सरकारवालाले कुनै पनि चासो नदिएको स्थानीयले गुनासो गरेका छन् जिल्ला अस्पताल सिमखेतमा औषधि भए पनि स्वास्थ्य चौकीका कर्मचारीहरूले जिल्ला अस्पतालबाट औषधि ल्याउन मान्छे छैनन् भन्दै औषधि नलाएको स्थानीयले बताये का बार एक कासी आपनो बच्चा को खुट्टा चोट लगता औषधी लगाई मगन का लगी चैनपुर स्वास्थ्य चौकी में पुग्र जयपृी नगरपालिक एघार मझे सैनिक विनोद सिंह ने भन्नभ छोरा खुट्टा चोट लगे थी चैनपुर स्वास्थ्य चौकी में पुगी सामान्य चोट लगे औषधी लगाईद्भंद स्वास्थ्य चौकी में रहन्की सीस्टर ने घऊ में लगने बेटाडिन छैन भनेपछि फिर्ता भए नजिकैको मेडिकलमा गएर पैसा तिरेर खुट्टामा बेटाडिन लगाई मागे त्यस्तै ते तीन वर्षीय छोरी विनेता ओखेडालाई हातमा लागेको घाउको उपचार गराउन पुग्दा भएकी जय पृथ्वी नगरपालिका चारकी भारती ओखडाले पनि औषधि नपाएर फिर्ता हुनु भएको गुनासो गर्नु भएको छ उहाँले भन्नुभयो हामी जस्तो गरीब जनतालाई नेपाल सरकारले निशुल्क औषधि दिन्छ भन्छन् तर सम्बन्धित निकायमा कुनै औषधि पाइँदैन निजी मेडिकलहरू महँगो मूल्य तिरेर किन्न बाध्य भएका छौ दैनिक रूपमा स्वास्थ्य चौकीमा तीसजना भन्दा बढ़ी बिरामीहरू आउने भए पनि हाल अस्पतालमा औषधि नपाइदा दैनिकी रूपमा पन्ध्रजना भन्दा बढ़ी फिर्ता हुने गरेको स्वास्थ्य चौकी श्रोतले जनाएको छ तर स्वास्थ्य चौकीका इन्चार्ज ललित प्रसाद खत्रीले भने औषधि नसकिएको स्वास्थ्य चौकीमा औषधि रहेको बताउनु भएको छ तर स्वास्थ्य चौकी अनमी मेनेका सिंहले भने औषधि पाँच दिन अगाडि सकिएका कारण जिल्ला अस्पतालमा माघ फारम भरि बुझाएको बताउनु भएको छ स्वास्थ्य चौकी स्रोतका अनुसार औषधि ल्याउने काम कार्यालय सहयोगीको हो कार्यालय सहयोगी कार्यालयमा उपस्थित हुनुहुन्न त्यसैले औषधि ल्याउने मान्छे नभएका कारणले जिल्ला अस्पताल सिमखेतबाट औषधि नआएको हो छ जना भन्दा बढी कर्मचारी रहेको स्वास्थ्य चौकीमा रहेका कर्मचारीहरूको चरम लापरवाहीका कारणले यहाँका सर्वसाधारणहरूको महँगो मूल्यमा औषधि किन्नु परेको छ चैनपुर स्वास्थ्य चौकीमा हाल सामान्यतया हुनुपर्ने औषधि मेट्रो बेटाडिन ठूलो बालाकोटमिन सिप्रो लगायतका औषधि नपाई स्थानीय सर्वसाधारणहरूले निजी मेडिकलहरूबाट किन्ने गरेको गुनासो गरेका छन् यस विषयमा जिल्ला अस्पताल सिमकेतका कार्यालय प्रमुख डाक्टर विष्णु खतेौड़ासँग बुझ्न खोज्दा उहाँसँग भने सम्पर्क हुन सकेन सड़क निर्माण गर्दा सिँचाइ नहर पुएर एघार सय रोपनी जमिन भाँजै रहेको छ बैतडीको त्रिपुरा सेरा गार्ड सडक निर्माणका क्रममा दस र चन्द्रनगरपालिका छमा पर्ने सिँचाइ नहर पुदा उक्त जमीन रोपाई लगाउन नपाउँदा भाँझै रहेको स्थानीय कैलाश जोशीले जानकारी दिनुभयो धान खेतीका लागि पकेट क्षेत्रका रूपमा चिनिने दनपा छ र बाह्र सेरामा पर्ने जवाली नहर करीब 700 सय मिटर पुरिएको बताइएको छ यस्तै सडक निर्माणका क्रममा पुर्एर एघार कठ्ठामा लगाइएको मकै र धान समेत नष्ट गर्नुका साथै खेतीयोग्य जमिनमा समेत क्षति पुगेको उहाँले बताउनु गएको जेठ महिनामा सड़क निर्माण गर्दा खेतीयोग्य जमिनमा क्षति पुगेको र नहर पनि त्यही बेलादेखि पुरिएको भए पनि ठेकेदारको लापरवाहीका कारणले दस र नगरपालिका छ र करिब दुई सय परिवार समस्यामा परेका छन् ठेकेदारलाई बारम्बार यो समस्या भने पनि कुनै मतलब नगरेको स्थानीय सुनिल कार्कीले गुनासो गर्नुभयो यसरी ठेकेदारले लापरवाही गर्दा रुपाएको समय समेत सकिन खेतीयोग्य जमिन बाँझै रहने चिन्तामा स्थानीय परेका छन् विक्रमसम्म दुई हजार सालमा निर्माण गरिएको उक्त सिँचाइ नहर पुएपछि स्थानीय आक्रोशी समेत बनेका छन् आफ्नो खेतीयोग्य जमिन बाँझै रहँदा समेत नहर पुननिर्माणका लागि कुनै पहल नभएपछि स्थानीय बासिन्दा आन्दोलनमा उत्रिने समेत तयार रहेका जोशीले जानकारी दिनुभयो जिल्ला प्रशासन कार्यालय बैतडीले सड़क डिभिजन कार्यालयलाई यसअघि नै पत्र काटिसकेको जनाएको छ यो विषयमा थप बुझेर समस्या समाधान गरिने प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले जानकारी दिनुभयो किसानहरूलाई कृषि पेसातर्फ आकर्षित गर्न जिल्ला कृषि विकास कार्यालय बैतड़ीले गत आर्थिक वर्ष दुई हजार बहत्तर तिहत्तरमा लाख अनुदान रकम वितरण गरेको छ तरकारी खेती दीर्घकालीन कृषि योजना अनुगमन तथा समन्वय कार्यक्रम र खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत उक्त अनुदान रकम वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय बैतडीले जनाएको छ आलु तरकारी तथा मसला विकास कार्यक्रम अन्तर्गत तरकारी खेतीका लागि साठी जना किसानलाई पचास प्रतिशत अनुदानमा चालिस चालिस का दरले 24 लाख अनुदान रकम वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय ले बैतडीका लेखापाल देवकुमार यादवले बताउनु भएको छ दीर्घकालीन कृषि योजना अनुगमन तथा समन्वय कार्यक्रम अन्तर्गत महिला लक्षित कार्यक्रमको लागि तरकारी खेती गर्न 25 जनालाई चालिस चालिस हजारका दरले 10 लाख रुपियाँ अनुदान रकम वितरण गरेको उहाँले बताउनु भएको हो यस्तै खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत साना अनुदान तर्फ बैतडीका दश गाविसमा रहेका बीसवटा समूह र सहकारीलाई कृषि क्षेत्रमा कार्यक्रम गर्नका लागि तीन तीन लाखका दरले साठी लाख वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय बैतडीले जनाएको छ किसानहरूलाई कृषि पेसातर्फ आकर्षित गर्न र आत्मनिर्भर रकम जनाएको अवैध रूपमा ब्रोइलरको कुराको मासु आयात हुँदै बैतडीको पाठ नगरपालिकामा भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ आजकल का ठीटा कपाल कुछ मै लगे कुले छोड़ो कसई का नवा छोरा छोरी को अंडारे खामलेटा छोरा छोरी हुआ खुआन हो रामचन्द्र बाबुले जे गर्नुभयो ठिक गर्नुभयो हेर्नुहोस् रामचन्द्रका साना नानीहरू छन् तिनीहरूको शारीरिक र मानसिक विकासका लागि मासु र अन्डा जस्ता पोसीलाई खानेकुरा खुवाइरहनु पर्छ घरमै कुखुरा पालेपछि अन्डा र मासु खुवाउन सजिलो हुन्छ फेरि निकाका व्यवसायिक रूपमा कुखुरा पाल्ने हो भने राम्रो आमदानी पनि गर्न सकिन्छ हो त निका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 कृषि तथा खाद्य सुरक्षा आयोजना तथा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा अठार वर्षदेखि साठी वर्ष उमेरका पैचालिस किलोग्राम माथि तौल भएका इच्छुक महानुभावहरूले रक्तदान गरौ ड्रामा सञ्चालित रक्त सञ्चार सेवालाई प्रभावकारी बनाऊ एक पटक दिइसकेको मितिले तिन महिना पछि फेरि रक्तदान गर्न सकिन्छ मानवीय सेवाका लागि नेपाल रेडक्रस सोसा तपाई अहिले बयानब्बे दशमलव दुई मेगा खर्चमा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा रेडियो युनिटीबाट युनिटी खबर सुन्दै हुनुहुन्छ संघीय संरचना अनुसार सुदूरपश्चिममा स्थानीय तहको संख्या चौसठी निर्धारण सीमा निर्धारण प्रदेश र जिल्ला बाहिर जान नपाइ नै एक वर्षमा 25 सय कर्मचारीले अवकाश पाउदै सुदूरपश्चिमबाट दुई क्षेत्रीय प्रमुख सहित एक सय चौतीस जनाले अवकाश पाउने पुनर्वास स्थित नेपाल भारत सीमा क्षेत्रमा सरकारी संयन्त्रको प्रभावकारी उपस्थिति नहुँदा प्रतिबन्धित ब्रोइलर कुखुराको अवैध आयात भइरहेको छ बसही नाका बिना चेकजात कुखुरा आयात बढ़े यहां का जनता को स्वास्थ्य में प्रतिकूल असर पड़े खुला सीमा पुनर्वास को बीच फाटा कंकर रानीनगर र आनन्द बजारको नाका हुँदै निर्वाध अवैध आयात बढ़िरहेको छ पुनर्वासमा अस्वस्थ मासु र मासुजन्य पदार्थको अवैध कारोबार बढ़ेपछि स्थानीय बासिन्दाहरू चिन्तित बनेका छन् सीमा पारेका पोल्ट्री फार्महरू उत्पादित गुणस्तर चेक जाँच बिनाका मासुजन्य पदार्थको सेवनले बर्ड फ्लू लगायतका रोगहरूको जोखिम बढ़िरहँदा समेत सम्बन्धित निकायले नियन्त्रणमा पहल नचाल्दा स्थानीय व्यवसाय समेत मारमा परेका छनृ बैतडीको पाटन नगरपालिकामा भाइरल ज्वरोको बिरामीको संख्या बढ्दै गएको छ गएको एक हप्ता यता प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचारका लागि आउने बिरामी मध्ये भाइरल ज्वरोका बिरामी आउने गरेको डाक्टर शशी कणेलले जानकारी दिनुभयो प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा अहिले दैनिक साठी भन्दा बढी बिरामी आउने गरेको र तीमध्ये तीस भन्दा बढीमा भाइरल ज्वरो देखा परेको उहाँले बताउनु मौसम परिवर्तन भएसँगै भाइरल ज्वरोका बिरामीहरूको संख्या बढेको डाक्टर कडेलले बताउनु भयो यस्तै जिल्ला अस्पताल भैतरीमा पनि मौसम परिवर्तनसँगै भाइरल ज्वरोका बिरामीको संख्यामा वृद्धि भएको जनाइएको छ आर्थिक वर्ष दुई हजार मा तिहत्तरमा दार्चुलामा ट्राफिक नियम उल्लंघन गर्ने एक हजार तेह्र सवारी सा साधन कार्यवाहीमा परेका छन् ट्राफिक परहरले दार्चुलामा प्रा आर्थिक प्राथ वर्षको अवधि सवारी सा साधन कार्यवाहीबाट तीन लाख राजस्व गरे रा संकलन गरेको जनाएको छ गत वर्ष भन्दा बहत्तर बढी राजस्व संकलन भएको छ सवारी कार्यवाहीबाट सबैभन्दा बढ़ी जेठी महिनामा चौपन्न हजार राजस्व संकलन भएको छ भने सबैभन्दा कम चैत्र महिनामा संकलन बड़ी भदौ महीना दाचूला में गत जेठ एक, एक गति देखी ट्राफिक पर कार्य दस्तूर बढ़े संग राजव संकलन में वृद्धि 25 देखि पचास रूपया जरिमा लिनेसूर में पांच सय रूपया 50 देखि दुई सय जरिमा लिने कार्यवाहीमा 1500 हजार पाँच जरिमाना लिने गरेको छ जिल्लामा पछिल्लो समय ट्राफिक प्रहरीको सक्रियता बढीसँगै सवारी दुर्घटनामा कमी आएको प्रहरी प्रमुख सुशील सिंह राठोडको दाबी रहेको छ नेपाल को, भारत सीमा जोड़िएको भारतको सम्पूर्ण नगरदेखि नेपालको दिनापुर घर फर्किरहेका दुईजना नेपाली नागरिकमाथि भारतीय युवाहरूले कोटपेट गरेका छन् बेलुरी नगरपालिका वार्ड नम्बर दुई दिनापुर घर भएका विनोद पौडेल र पूर्णप्रसाद पौडेललाई घराइसी प्रयोजनका लागि सामान खरिद गरी बुधबार साँझ घर फर्किने क्रममा झण्डै दुई दर्जनको संख्यामा रहेका भारतीय युवाहरूले घेर सांघातिक आक्रमण गरी घाइते बनाएका छन् पौडेलद्वय घर फर्किने क्रममा भोजियापुर भन्ने ठाउँमा फलामको रडले आक्रमण गरेको र आफूहरूले उखुबारीभित्र पछि ज्यान जोकाएको बताइएको छ केही दिन अघि रक्सी सेवन गर्न नेपाली भूमि दिनापुर पुगेका भारतीय ती युवाहरूलाई रक्सी खान नदी घरेलु रक्सी बनाउने नेपाली परिवारलाई समेत रक्सी बिक्री वितरण बन्द गर्न दबाब दिएको बदलामा निर्दोष नेपाली व्यक्तिहरूलाई सांघातिक आक्रमण गरेको पारिवारिक स्रोतले जनाएको छ उक्त घटनामा दिलीप भारती र सिलवाल नामका भारतीय युवाले आफूमाथि आक्रमण गरेको पीडित पौडेलले बताउनु भएको छ उनीहरू दुवैजनालाई सम्पन्न नगर थानामा राखी कार्यवाही अगाडि बढ़ाइएको र नेपाल स्थिति भागका प्रहरलाई भेलौरीमा समेत जानकारी गराइसकेको पारिवारिक स्रोतले जनाएको छ घरेलु तथा साना उध्योग कार्यालय कैलालीमा गत आर्थिक वर्षमा सात सय अडसठी नयाँ साना उध्योग दर्ता भएका छन् दर्ता भएका मध्ये अधिकांश उध्योग कृषिमा आधारित रहेको बता आर्थिक वर्षभरि सात नयाँ उध्योग दर्ता भएको जानकारी दिँदै घरेलु तथा साना उध्योग कार्यालयका प्रमुख उध्योग अधिकृत दिलिप बहादुर चन्दले ती मध्ये कृषि तथा पशुमा आधारित रहेको बताउनु भएको छ गाईपालन बाख्रा माछा कुखुरा बंगरपालन तरकारी त्यादि साना उद्योगहरू दर्ता हुने क्रम बढेको उहाँले बताउनु भएको हो यस्तै दर्ता भएका उद्योग मध्ये ब्युटी पार्लर सिलाइ कटाई निर्माण व्यवसाय राइसमिल मिल ग्रिल सटर इटा भट्टा सिमेन्ट टाइल सम्बन्धी उद्योगहरू बढ़िरहेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ सेती अञ्चल यातायात व्यवस्था कार्यालय कैलालीले नक्कली स्वास्थ्य परीक्षण फारमबारे चाँसो देखाएको छ नक्कली स्वास्थ्य परीक्षण पत्रहरूको व्यापार फस्टाउने गरेको समाचार भइरहेपछि कार्यालयले चाँसो देखाएको हो डाक्टरहरूले चेक जाँच्ने नगरी सवारी चालक अनुमति पत्रको फाराम प्रमाणित गर्ने गरेको पाइएकाले फाराममा कडाई गरिएको यातायात व्यवस्था कार्यालय सेटिका प्रमुख कृष्ण प्रसाद भूषालले चेक जाँच्ने नगरी फारम प्रमाणित गर्ने गरेको भन्दै उहाँले सम्बन्धित डाक्टरहरूलाई बोलाएर त्यसो नगर्ने निर्देशन दिएको बताउनु ड्राइभिङ सेन्टरहरूलाई डाक्टरहरूको हस्ताक्षर कैलालीको गोदावरी गाविस वडा नम्बर आठमा सर्पले टोकेर आज एकजनाको मृत्यु भएको छ घरभित्र सुतिरहेको अवस्थामा सर्पले गोदावरी गाविस ठ वर्ष का, का सुनील दलामी टोको जिला प्री कार्यालय कैलाली सर्पले टोके उपचार का धनगढ़ी स्थित शेती अंचल अस्पताल ल्यादा ल्याद बाटोम मृत्यु पननिर्वाचित प्रधानमंत्री विश्वेश्वर प्रसाद कोईराला को चौतीसौ स्मृति दिवस विभिन्न कार्यक्रम करी मनाई नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका बेपी कोइरालाको दुई हजार साउन छ गति निधन भएको थियो उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउनु भएको छ नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् कोइरालाका तीन गुम्ती मोदी आइन हिटलर र यहुदी सुम्मिना नरेन्द्रदाई एवं बाबु आमा र छोरा गरी छवटा उपन्यास प्रकाशित भएका छन् त्यसै गरी दुई कथा संग्रह स्वेत भैरवी र दोसी चश्मा हरिप्रसाद शर्माको सम्पादनमा विश्वेश्वर प्रसाद कोइरालाका कथा र कविता प्रकाशित छन् वरिष्ठ अधिवक्ता गणेश राज शर्मासँगको वार्तामा आधारित आत्मवृत्तान्त सुन्दरी जल बन्दी बस्दाको दैनिकीमा आधारित जेल जर्नल फेरी सुन्दरी जलले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ जीवनको लामो समयसम्म नेपाली काँग्रेसको नेतृत्व गरी दुई हजार पन्ध्र सालको आम निर्वाचनमा काँग्रेसले द्वि तिहाई बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनैतिक नेतृत्व प्रदान गर्नुभयो उन्मूलन र जग्गा जोत्नेको हुनुपर्छ भन्ने भूमि सुधार कार्यक्रम अगाडि बढाउनु भएको थियो बेपे स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस डडेलधुवाले बिरामीहरूलाई फलफूल वितरण र वृक्षारोपण कार्य सम्पन्न गरेको छ आज बिहान उपक्षेत्रीय अस्पतालमा बेड भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण गरिएको र उग्रतरा मन्दिर परिसर यसैबीच नेपाली काँग्रेसका जिल्ला कार्य समिति सभापति ललित सिंह बोहराले दार्चुला जिल्लाको समग्र विकासको लागि सबै राजनीतिक दलहरू एकजुट हुन आह्वान गर्नु भएको छ नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको चौतिसौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो आह्वान गर्नु भएको हो जिल्लाबाट निर्वाचित र पराजित सबै नेता नेताले समग्र विकासको लागि सबै एकजुट हुन आवश्यक छ उहाँले भन्नुभयो राम्रो कामको लागि सबैले सहकार्य आवश्यक हुन्छ उहाँले कांग्रेस एमाले र नेकपा माओवादी केन्द्रले अब जिल्लाको समष्टिगत विकासको लागि तेह्र भन्दा हाम्रो भन्दै सहकार्य गर्नुपर्नेमा जोड़ दिनु छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट आज सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित एउटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ आज दिउँसो एक बजीतिर रा पूर्व पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुर पाँच वनदेवी मन्दिर नजिकै महेन्द्रनगरबाट घड़ितर्फ आउँदै गरेको म अठाइस छयासी नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको भर्तीय नम्बर युके नम्बरको मोटरसाइकलले ठक्कर दिँदा तीनजना घाइते भएका छन् घाइतेहरूको पद्मा अस्पतालमा उपचार भइरहेको जनाइएको छ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 यो सँगै साँझ छ बजेको युनिटी खबर सकिने लागेको छ संघीय संरचना अनुसार सुदूरपश्चिममा स्थानीय तहको संख्या चौसठी निर्धारण सीमा निर्धारण गर्दा प्रदेश र जिल्ला बाहिर जान नपाइने एक वर्षमा पच्चिस सय कर्मचारीले अवकाश पाउँदै सुदूरपश्चिमबाट दुई क्षेत्रीय प्रमुख सहित एक सय चौतिस जनाले अवकाश पाउने बजाङको चैनपुर स्वास्थ्य चौकीमा औषधिको अभाव जिल्ला अस्पतालमा औषधि हुँदाहुँदै पनि कर्मचारीहरूले औषधि नलाएको स्थानीयको आरोप बैतडीमा सड़क निर्माण गर्दा सिंचाई नहर पुएर एघार सय रोपनी जमिन बाँझे पुनर्वासको नेपाल भारत सीमा क्षेत्रबाट अवैध रूपमा ब्रोइलर कुखुराको कु मासु आयात हुँदै रराइसी परियोजन का सामान खरीद गरी घर फर्कते कर दुई नेपाली भारतीय युवा द्वारा कुटपिट कैलाली गोदावरी गाड़ सर्पले टोकर एकजना को मृत्यु तपाई र प्रति धन्यवादीबाट पढ्न र चाहेको बेला बुलेटिनहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ सा। यसपछि राष्ट्रिय खबरका लागि साँझ साढे सात बजे साझा खबर सुन्न सक्नुहुनेछ